के रबार दरबार सब को साझा युनिटी खबर सत्यता संतुलन विश्वसनीयता को पर्याय युनिटी एफ एम बयानबे थोप्लो दुई मेगा हर्ज में खबर गरेर कुल्याम दे। जुन एरिया हो बर्खा मे चौन सकने खतरा जंगली चेयोगानी ड्रामा असार पहिलो हप्ताबाट फलफुलका बिरुवा वितरण गरिने दार्चुलाका विपन्न दलित समुदायको आयार्जन वृद्धिका लागि बाख्रा वितरण कैलालीका नगरपालिका र उपमहानगरपालिकालाई पुनः खोपयुक्त घोषणा गर्न चुनौती नगरपालिका र उपमहानगरपालिकाले चासो नदिँदा समस्या रो शिक्षा ऐन संशोधनको मस्यौदा प्रति विज्ञहरुको आपत्ति सुडियोहरुको सर्व बारे तीन मन्त्रीसँग जवाफ मागिने मेव केरा गाजर फर्सी अर्थक पनि भनेकी थि बुढीले कस्तो भुसुके बिरसी फेरि के बिरसी सोच रे हेर्नुस् त दाइ बुढीले पाँच थोक भनेकी थि मैले त चार थोक मात्र समझिए अब फेरि समझिन त ओहो दाइ तपाईको क रसे बारेमा पनि त रहेछ नि केरा, गाजर, साग. साग? ओ मेरी मेरो करेसा बारीमा देखेर बुढीले भनेको कुरा सम्झिस मैले भनेको कुरा चाहिँ के कुरा दाइ ल यसले फेरि बिर्सेछ सुन अब चाहिँ नबिर्सी तैले पनि मैले जस्तै आफ्नै करेसा बारीमा फलफुल र हरियो तरकारी किन रोप्दैनस् गतिखेर रोप्नु कामले फुर्सेतै हुँदैन दाइ त्यसो भनेर हुँदैन चक्रे आफ्नो स्वास्थ्यको निम्ति समय त निकाल्नु पर्यो नि आफ्नै करेसाबारीको विसादी नहालेको हरियो परियो खायो भने पो दिमाग फुर्तिलो र शरीर स्वस्थ हुन्छ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 प्रभावकारी सूचनाका लागि युनिटी आँप पाक्ने समय अझै बाँकी रहे पनि नेपालमा प्रतिबन्धित कार्बाइड प्रयोग गरेर पकाइएको आँप बजारमा खुल्याम बिक्री भइरहेको पाइएको छ सुदूरपश्चिमका मुख्य बजारहरू धनगढ़ी अत्तरिया महेन्द्रनगर डलेदुवाको बागबजार क्षेत्रमा त्यस्ता आँपहरू बिक्री भइरहेका छन् कार्वाइड प्रयोग गरेर पकाइएको आँप हिँड्दा पहिलो लोभलाग्दो र आकर्षक देखिने भए पनि मानव स्वास्थ्यका लागि हानिकारक का हुने गर्दछ स्वास्थ्य अनुसार कार्वाहीड प्रयोग गरिएको आँपबाट विभिन्न छालाको रोग पेड दुख्ने बान्ताउने लगायतका रोग लाग्ने गर्दछ स्थानीय स्तरको उत्पादित आँप बजारमा आउन नसकेको र रूखमै रहेको अवस्थामा आँप व्यापारीहरूले भारतका विभिन्न बजारबाट थोक विक्रेताहरूले काँचो आप आयात गरी खुद्रा व्यापारीहरूलाई बेच्ने गरेका छन् भारतबाट व्यापारीहरूले आयात गरेका आँप थोक विक्रेताहरूले बिक्रीका लागि गोदाममा कार्वाई प्रयोग गरी आँप पकाउने गर्दछन् दुई हजार एकहत्तरमा मात्र धनगढ़ीमा ठूलो मात्रामा कार्वाइड हालेर पकाइएको आँप बरामद गरिएको थियो भने कार्वाइड प्रयोग गर्ने व्यापारीहरूलाई कार्यवाही गरिएको थियो तर नियमन निकाय क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुगमन गर्ने बताए पनि बजारमा खुल्याम रूपमा कार्वाइड प्रयोग गरेका आँपहरू बिक्री भइरहेका छन् पर्वको मुखमा मात्र अनुगमन गर्ने जिल्ला बजार अनुगमन समितिहरूको कमजोरीको कारण मुख्य बजारहरूमा विषारी प्रयोग गरिएका आँप बिक्री वितरण भइरहेका छन् क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढ़ीका प्रमुख उपेन्द्र रायका अनुसार कार्वाइड प्रयोग गरेर पकाइएको आँपको भेट्न आसपास साह्रो हुन्छ र आँपको अन्य ठाउँ कमलो हुने गर्दछ कार्वाइड प्रयोग गरेर पकाइएको आँपको रंग स्वाद र बास्न पनि विकास भएको हुँदैन आपको जो भेटना को आसपास को जुन एरिया हो तो कार्य राखे आँप में कड़ा हो तर तल जुन जो एरिया हो तो कारइड राखे आँप में लुज हो आँप को भेटना को चार कालो भर आगे धरें कालो जुन कििपे लिया नर्मल टिपे लिया तीन कालो हो पेला में होने जो रंग हो बाहर हेने यदि हमीर खाऊ ने बास्ना भी आदि तेज को टेस्ट भी किसिमले डेवलप भाई हो त्यस्ता आँप खानुभन्दा नखानु स्वास्थ्यका लागि राम्रो हुने बताउनुभयो खाद्यान्न दुई 2023 को दफा पाँच उपदफा तीनमा कारवाइड प्रयोग गरेमा सात महिनादेखि एक वर्षसम्म कैद र पाँचदेखि दस हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको रायले जानकारी दिनुभयो परम्परागत रूपमा बर्खामा जंगली च्याउ खाने चलन गाउँ घरमा नयाँ होइन तर कस्ता च्याउ खान हुने र कस्ता नहुने थाहा पाउन नसक्दा थुप्रै मानिसले पछिल्लो समय ज्यान गुमाउन पुगेका छन् आफ्नै घरमा रोपेर खा, खानुपर्ने च्याउको विषयमा विद्यावारिदि गरेकी डाक्टर केशरी लक्ष्मी महानले बताउनु भएको छ जंगली च्याउ हेरेर मात्रै खाँदा ज्यान समेत जाने गरेको उनले बताएकी छिन् पनि कतिपयले जुनसुकै जातका च्याउ खाने गरेको तर त्यसको प्राकृतिक गुण अलिक फरक भएको चाल नपाउने हुँदा देखिने खालको उस्तै भए पनि विषालु हुन सक्ने र त्यसले मानिसको ज्यानी लिन सक्ने उनले बताएकी छिन् उनका अनुसार परम्परागत रूपमा च्याउ खाइरहेका यसको रूप र गुण थाहा भए पनि नयाँ पुस्ता जंगलमा नभिजेकाले पनि त्यसको गुणबारे पूै जानकारी नहुने गरेको उनको बुझाइरहेको छ पुराना मानिसले खाएपछि हल्का विष लाग्ने लागे त्यसको उपचार पनि गर्न जानेको उनको अनुभव छ नेपालमा जंगली च्याउको विष मापन गर्ने प्रविधि नहुँदा समस्या रहेको उनले बताइन सिल्भर मिट्राफोरम पदार्थ रहेको च्याउको विष नाप्न सिल्भर सुन नामको किट प्रयोग गरिन्छ उक्त किट पकाइरहेको च्याउमा हाल्दा च्याउको रं कालो भए त्यो च्याउ खान नहुने उनले बताएकी छन् जंगली च्याउबाट सावधान रहने पनि उनले आग्रह गरेकी छन् डडेलध्रामा असार पहिलो हप्ताबाट फलफूलका बिरूवा वितरण गरिने भएको छ जिल्ला कृषि विकास कार्यालयले ढुवानी अनुदानमा पहिलो हप्ता बिरुवाहरू वितरण गर्न लागेको हो आँप लिची रूख कटहर कागती जुनार सुन्तला अनार अमिलो र किराका बिरुवाहरू जिल्ला कृषि विकास कार्यालयले ढुवानी अनुदानमा वितरण गर्न लागेको हो कार्यालयले फलफूलका विरूवा रोप्न चाहेका चाहने कृषकहरूलाई यसै अन्तिम हप्ताभित्र पाएको पर्ने कृषि सेवा केन्द्र वा जिल्ला कृषि विकास कार्यालयमा निवेदन दिन अनुरोध समेत गरेको छ कृषकले निवेदन दर्ता गर्दा प्रति मूल्य समेत तिर्नुपर्ने कृषि विकास कार्यालयका बागवानी शाखा अधिकृत सुदीप देवकोटाले जानकारी दिनुभएको छ वर्षी फलफूल लगाउँदा प्राविधिकको सल्लाहमा खाडलहरू तयार पारेर मात्र बिरूवा रोप्न वहाँले कृषकहरूलाई आग्रह गर्नुभयो विपन्न दलितलाई बाख्रा वितरण उपेक्षित उत्पीड़ित र दलित उत्थान विकास समिति काठमाण्डुले दार्चुलाका विपन्न दलित समुदायको आय आर्जन वृद्धिको लागि बाख्रा वितरण गरेको छ जिल्लाभरिका चालिस दलित परिवारलाई बाख्रा वितरण गरेको हो प्रति परिवार एउटा बाख्रा वितरण गरिएको छ शुक्रबार खलंगामा बीस परिवारलाई बाख्रा तथा बीस परिवारलाई नगद छ हजार दरले वितरण गरेको राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य परदेशी सुनारले बताउनु भएको छ आर्थिक अवस्था कमजोर भएको हुँदा आर्थिक सुधार गर्न बाख्रा वितरण गरिएको सुनारले बताउनु भएको हो निकै संघर्ष गरेर बाख्रा वितरण कार्यक्रम ल्याइएको हो उहाँले भन्नुभयो दलितका क्षेत्रमा थुप्रै काम गर्छु भने पनि वास्तविक रूपमा कांग्रेसले मात्र काम गरेको उहाँले बताउनु भएको थियो बाख्रा वितरण गर्दै कांग्रेस केन्द्रीय सदस्य बडु नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले दार्चुलाका चालिस दलित समुदायलाई बाख्रा वितरण गर्नु भएको छ पराप्रव कालदि काम का आधार दलित समुदाय जाति विभेद को रूप को एक फे कार्यक्रम का सहभागी आज धनगड़ी नवौ छुवाछुत विरूद्धको कार्यक्रममा बोल्ने सहभागीहरूले जातीय विभेद कम नभएको बताएका हुन् कार्यक्रममा बोल्दै राष्ट्रिय मानवाधिकार आयोगका निमित्त क्षेत्रीय प्रमुख छुवाछुतको संस्कारमा विस्तारै परिवर्तन आउन थालेको बताउनु भएको छ मानिसको आनी मा सुधार नआएसम्म कानूनको कार्यान्वयन गर्न पनि चुनौती रहेको बताउनुभयो कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले कानून कार्यान्वयनका लागि आफू प्रतिबद्ध बताउनु भएको छ कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय प्रमुख हरी प्रिया बमले स्वाछूत ऐन बने बिस्तारे विभेद का घटना कम हएपनी भटना स्वरूप परिवर्तन होने गयूत विरूद्व बने ऐन प्रभावकारी रूप कार्यान्वयन कर आवश्यक कार्यक्रम में सहभागी दलित अधिकार्मी पची समय स्वाछूत का घटना कम नई स्वरूप परिवर्तन करी स्वाछत हने उ का प्रभाव कार्यान्वयन नुक्त राष्ट्र घोषणा को नौ वर्ष पूरा हुत परिवर्तन सरकारका दुई आयोगमा स्थानीय शान्ति समिति डडेलधुरा मार्फत वैशाख दुई गतिदेखि अहिलेसम्म दुई सय चार जनालाई उजुरी दर्ता गरेका छन् सत्यनिरूपण तथा मेलमिलाप आयोगमा एक सय छहत्तर र बेपत्ता छानबिन आयोगमा अठाइस उजुरी दर्ता भएको स्थानीय शान्ति समितिका संयोजक दिलीप साईले बताउनु भएको छ बेपत्ता छानबिन आयोगमा यसै महिनाको मशान्तसम्म उजुरी दिन सकिनेछ भने आउँदो असार दुई गते उजुरी दर्ता गर्न सकिनेछ उजुरीका लागि स्थानीय शान्ति समिति डलद्रा मार्फत बयानब्बे फारम वितरण गरिएको सचिव साईले बताउनु भएको छ दोस्रो पटक उजुरी लिन लागेको बेपत्ता छानबिन आयोगले स्थानीय शान्ति समिति मार्फत उजुरी दर्ता गर्न सकिने जनाएको छ भर्खरैको समाचारमा सत्यनिरूपण तथा मेलमिलाप आयोगमा आउँदो असार दुई गते उजुरी दर्ता गर्न सकिने हुनुपर्नेमा छुटेकोमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका अनरा सुबी अध्यक्ष नवीन्न रतोकीमाथि आक्रमण भएको छ कञ्चनपुर सदरमुखका महेन्द्रनगरसँगै जोड़िएको कटान स्थित डोरामा अध्यक्ष रतोकीमाथि आक्रमण भएको हो अनेरा सुबीका जिल्ला अध्यक्ष ओम बस्नेतले बिहिबार राति साढे रतोकीमाथि नवीसंघ आबद्ध विद्यार्थीको समूहले खुकै प्रहार गरेको दावी गर्नु भएको छ उहाँले आठ नौ जनाको समूहमा आएको हतियारधारी समूहले रतोकीमाथि खुकुरी प्रहार गरेको बताउनुभयो अध्यक्ष बस्मितले नविशंका रोशन ठगुन्ना पन्त बिन्दास महिष जोशी र अठ्ठा उपनाम गरेका युवकले आक्रमण गरेको बताउनु भएको छ घाइते रतोकीलाई महाकाली अञ्चल अस्पतालले गैराती नै कोहलपुर रिफर गरेको अनिराज जनाएको छ तपाई रहनु भएको छ कैलाली महानगरपालिका र उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती काष्ठमाण्डव महाकाली विकास बैंक प्राप्ति सम्झौता लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला वन्यजन्तु संरक्षण सम्बन्धी जिल्लावन कार्यालय डडेलधुराको अनुरोध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 चोरी शिकार गर्ने व्यक्तिको सुराक लगाई अपराधी पक्राउ गर्ने व्यक्तिलाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको छ तपाई अहिले बयानब्बे दशमलव दुई मईका हर्जमा पश्चिम नेपालका विभिन्न तथा बाट प्रतिबन्धित कार्वाइड प्रयोग गरेर पकाइएको आँप बजारमा खुल्याम आँ बिक्री हुँदै बर्खामा जंगलमा उम्रिने च्याउले ज्या लिन सक्ने खतरा लगायतका नगरपालिका र उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती देखिएको छ नेपाल सरकारले सन् दुई हजार सत्रभित्रै देशलाई नै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य लिए पनि कैलालीका नगरपालिका र उपमहानगरपालिकामा पूर्ण खोपयुक्त घोषणा गर्न कुनै तयारी नगरेका हुन् जिल्लाको बाल मृत्युदरमा कमी ल्याउन र समग्र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन सरकारले देशलाई नै पूर्ण खोपयुक्त बनाउने उद्देश्यले सञ्चालन गरेको अभियानलाई कैलालीमा पनि सञ्चालन गरिएको थियो जिल्लालाई खोपयुक्त घोषणा गर्न पाँचवटा नगरपालिका एक उपमहानगरपालिका र अठाइसवटा गाविसलाई नै पूर्ण खोपयुक्त घोषणा गर्नुपर्छ तर अहिलेसम्म जिल्लामा यो अभियानलाई नगरपालिका र उपमहानगरपालिकामा अघि न बढाइएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले जनाएको छ जिल्लालाई दुई हजार सत्रभित्रै पूर्ण खोपयुक्त घोषणा गर्ने लक्ष्य जनस्वास्थ्य कार्यालयले लिएको भए पनि नगरपालिका र उपमहानगरपालिकामा भने कुनै कामहरू अगाडि नबढाइएको कार्यालयले जनाएको छ दुई तीन पटक नगरपालिकामा पत्राचार गरिसकेको भए पनि कुन जिल्लाका नगरपालिका र उपमहानगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्न चुनौती कुनै प्रतिक्रिया नआउनुको नआएको जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत जयबहादुर कार्कीले बताउनु भएको छ उहाँले नगरपालिकाले प्रभावकारी ढङ्गले काम अगाडि नबढाए जिल्लालाई दुई हजार सत्रभित्रै पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिने बताउनुभयो कुनै पनि गाविस नगरपालिकामा एक वर्ष मुनिका लक्षित बालबालिकालाई एघारवटा रोगविरुद्धको खोप सेवा प्रदान गरिएको पाइएमा उक्त गाविस नगरपालिकालाई पूर्ण खोपयुक्त घोषणा गरिन्छ जनसंख्यक स्वास्थ्य सर्वेक्षण दुई हजार एघार अनुसार नेपालमा सतासी प्रतिशत बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् भने आंशिक दश र पुनः तीन प्रतिशत घी तेह्र खोपबाट वञ्चित हुनु देखाइएको छ केन्द्रीय कार्यालय काठमाण्डुमा रहेको काष्ठमाण्डप डेभलपमेन्ट बैंक र तीन जिल्ला कार्यक्षेत्र रहेको महेन्द्रनगर कंचनपुरमा केन्द्रीय कार्यालय रहेको महाकाली विकास बैंक बीच प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो सम्झौता अनुसार काष्ठमाण्डव डेभलपमेण्ट बैंकले महाकाली विकास बैंकलाई प्राप्ति गर्नेछ सम्झौतामा काष्ठमाण्डपका संचालक समिति अध्यक्ष जगन्नाथ गेवाली तथा महाकालीका अध्यक्ष सुरेन्द्र कुमार जोशीले हस्ताक्षर गरेका थिए दुवै ब्याङ्कका सञ्चालक समितिले पारित गरिसकेका छन् महाकालीडीले बगाएको दार्चुला रिङताल क्षेत्रको बाटो निर्माणका लागि सो क्षेत्रका स्थानीयले सरकारवाला निकायको ध्यान आकर्षण गराएका छन् स्थानीय राजेन्द्र महारा र उत्तराम टमटाको अगुवाईमा पाँच सय हस्ताक्षर गरी स्थानीय प्रशासनलाई ध्यान आकर्षण पत्र बुझाएका हुन् डोटी को जोराल स्थित सरस्वती नगर गावि को सेलादी भालूल्टेम सड़क निर्माण चालू आर्थिक वर्ष अंतर्गत जिला वििकासिति डोटी दुई लख स्थानीय को छाख रकम लागत में तीन किलोमीटर कच्ची सड़क निर्माण निशा सामज वि सलाहकार संयोजक अमृत ओली प्राविधिक तथा व्यावसायिक शिक्षा क्षेत्रका सरोकारवालाहरूले शिक्षा ऐन दुई हजार अठाइसलाई संशोधन गर्न बनेको विधेयक दुई हजार प्रस्ताव गरिएको प्राविधिक तथा व्यावसायिक शिक्षा सम्बन्धी प्रावधानप्रति आपत्ति जनाएका छन् आज राजधानीमा पत्रकार सम्मेलन गरी उनीहरूले प्रस्तावित ऐनको मस्यौदामा प्राविधिक तथा व्यावसायिक शिक्षालाई साधारण शिक्षामा मिसाउने र तोकिएको विद्यालयमा मात्रै उक्त शिक्षाको पठन गराउने भन्ने प्रावधानमा यसरी आपत्ति जनाउनेहरूमा काठमाण्डु विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर सुरेन्द्र शर्मा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दुवे डा गोविन्द पोखरेल र डाक्टर दिनेश चन्द्र देवकोटा योजना आयोगका पूर्व सदस्य डाक्टर शिव राई प्राविधिक शिक्षा परिषदका पूर्व सदस्य गोविन्द गजुरेल सिटी पूर्व सदस्य सचिव डाक्टर जयबहादुर चन्द्र र उच्च सूचना आयोगका पूर्व उपाध्यक्ष शरद देवकोटा रहेका छन् गरिएका ऐन संशोधन गरिए सिटी भिटी र मन्त्रालय अन्तर्गत उत्पादन हुने जनशक्ति बीच अन्योल बढ़ने शिक्षाको गुणस्तरको दृष्टिकोणबाट समेत असान्दर्भिक बन्ने अन्तर्राष्ट्रिय मान्यतामा समस्या आउने जिकिर पनि उहाँले गरेका छन् दुई हजार अठाइस सालपछि लागू गरेको नयाँ शिक्षा प्रणाली लागू गर्ने क्रममै अनिवार्य व्यावसायिक शिक्षा कार्यक्रम असफल भइसकेको समेत उनीहरूले बताएका छन् शिक्षा मन्त्रालयले भने ग्रामीण क्षेत्रमा समेत प्राविधिक र व्यावसायिक शिक्षा पुरयाउने उदेश्यले ऐन संशोधन गर्न लागि दावी गरेको छ व्यवस्थापिका संसद राज्य व्यवस्था समितिले आर्थिक वर्ष सकिने लागेको बेलामा ठूलो संख्यामा कर्मचारी सरूवाह गरेको विषयमा गृह स्थानीय र सामान्य प्रशासन मन्त्रीसँग जानकारी माग्ने निर्णय गरेको छ सा। सामान्य प्रशासन मन्त्री रेखा शर्माले गृह मन्त्रालयले पछिल्लो पटक प्रमुख जिल्ला अधिकारी सरूवा गर्दा कुनै पनि स्वीकृति नलिएको जानकारी दिएपछि समितिको आजको बैठकले तीनजना मन्त्रीलाई संयुक्त रूपमा बोलाएर जानकारी माग्ने निर्णय गरेको हो मन्त्री शर्माले गृहले पनि प्रमुख जिल्ला अधिकारी सरूह गर्दा सामान्य मन्त्रालयसँग सहमति लिनुपर्नेमा त्यो नभएको बताउँदै बारे बुझ्ने काम भइरहेको बताउनु भएको छ स्थानीय विकास मन्त्रालयबाट 21 उपसचिव र बाइसजना शाखा अधिकृतको सरू र काजको विषय हारलाई स्थगन भएको उहाँले जानकारी दिनुभएको छ अब आज राती र भोलि विहानको मौसमी पूर्वानुमान विवरण आज राती सामान्यतया देशका देश पूर्वी मध्य तथा आंशिक रूपमा पश्चिमी क्षेत्रमा मौसमी बदली हुनुका साथै पूर्वी क्षेत्रका केही भाग र मध्य र पश्चिमी क्षेत्रमा एक दुई स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट आज सम्पर्क अभावका कारण हामीले ट्राफिक अपडेट गर्न सँगै साँझ छ बजेको युनिटी प्रतिबन्धित कार्वाइड प्रयोग गरेर पकाइएको आँप बजारमा खुल्याम बिक्री हुँदै त्यस्ता आँप खानुभन्दा नखानु स्वास्थ्यका लागि राम्रो भर्खामा जंगलमा उम्रिने च्याउले ज्यान लिन सक्ने खतरा जंगली च्याउ प्रयोगमा सावधानी अप्नाउन आग्रह्रामा असार पहिलो हप्ताबाट फलफुलका बिरुवा वितरण गरिने दार्चुलाका विपन्न दलित समुदायको आयोजन वृद्धिको लागि बाख्रा वितरण कैलालीका नगरपालिका र उपमहानगरपालिकालाई पुनः खोपयुक्त घोषणा गर्न चुनौती नगरपालिका र उपमहानगरपालिकाले चासो नदिँदा समस्या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 फेसबुक डट कम twitter.com रेडियो यूनिटी रिटर में ट्विटर डट समाचार स्लैश रेडियो यूनिटी डीडीएल में जानूल बुलेटिन शिक्षक आवश्यकता सम्बन्धी सूचना एस श्री सुनकेश्वर गिलेश्वरी निम्न माध्यमिक विद्यालय बेलापुर एक डडेलधुराको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार